मृत्युदी अरबी को, को। मैच अरब चार महीना पुरैर स्वेशन करने अंतरराष्ट्रीय प्रसंग में विरोधी प्रदर्शन का मज मनामा का कारण इजिप्त का राष्ट्रपति मोर्शी चरम दब इजिप्तका राष्ट्रपति राष्ट्रपति मोहम्मद मोर्सीको प्रशासनका थप सदस्यहरूले राजीनामा दिइरहँदा र हजारौं प्रदर्शनकारीहरू सड़कमा फर्कदै गर्दा उनीमाथिको दबाव बढ़िरहेको छ उनका दुई प्रवक्ताले राजीनामा दिएका छन् आइतबार मोर्सेका पाँच मन्त्रीले पद छाडेका थिए यसअघि बुधबारसम्म समस्या समाधान गर्न सेनाले दिएको समयसीमालाई राष्ट्रपतिको एक विज्ञप्तिले अस्वीकार गरिदिएको थियो राष्ट्र संघय मानवाधिकार उच्चायुक्त का एक प्रवक्ता रूपट कौलविल ने इस हमी शांतिपूर्ण विरोध प्रदर्शन कर पाने ईजिप्त का, efforts... का नागरिक को अधिकार को रक्षा को सरकार कर सरकार आग्रह करी सब पक्षला शांति वार्ता को मध्यम समाधान निग्रह कर राष्ट्रस मानवाधिकार उच्चायुक्त का एक प्रवक्ता को भनाई राष्ट्रपति मोर्ची सेना प्रमुख संग दोसो दिन भेट कर संयुक्त अरब एमिरेट्समा सरकारलाई बर्खास्त गर्ने योजना बनाएको आरोपमा दर्जनौ मानिसलाई दोषी ठहर गरिएको छ जना भन्दा बढ़ी ती मानिसलाई पन्द वर्षसम्मको जेल सजाय दिइएको छ तीनमा प्राज्ञ वकिल र स्वदेशका शासकहरूका केही आफन्तहरू पनि छन् मुद्दा खेपेका चौरानब्बे मानिसलाई अल इस्लाका सदस्य भएको आरोप लगाइएको छ सो संगठन मुस्लिम ब्रदरहुडसित आबद्ध रहेको आशंका गरिएको छ भारतको उत्तरी राज्य झारखण्डमा माओवादीहरूले गरेका आक्रमणमा कम्तिमा पाँच प्रहरी अधिकारी मारिएका छन् अधिकारीहरूका अनुसार प्रहरीको गाड़ीको जत्तालाई दर्जनौ सशस्त्र माओवादी विद्रोहीहरूले आक्रमण गर्दा चार अन्य प्रहरी अधिकारी घाइते भएका छन् मारिनेहरूमा जिल्ला प्रहरी प्रमुख पनि परेका छन गरीब तथा पिछड़िएका समुदायहरूको अधिकारका लागि लड़िरहेको बताउने माओवादीहरूको यो पछिल्लो आक्रमण हो गत महिना एक यात्रुवाह गोली चलाउँदा तीनजना मारिएका थिए गत मे महिनामा कंग्रेसका राजनीतिज्ञहरूको गाड़ीको जत्तालाई विद्रोहीहरूले थ्ररापमा पार्दा सत्ताइसजना मारिएका थिए भारतकै अर्को प्रसंगमा उत्तर भारतीय राज्य उत्तराखण्डमा अलपत्र परेका अन्तिम तीर्थयात्रीहरूको उद्धार गरिएको छ त्यस विश्वकै सबैभन्दा ठूला हवाई उद्धार का, कार्यवाहीहरूको मध्ये एकको अन्त्य भएको छ अकस्मात आएको बाढ़ीले सो राज्यमा विभिन्न ठाउँमा सड़क पुल र गाउँहरू नै बगाई सैन्य हेलिकप्टरले दशौं हजार मानिसको उद्धार गरेका थिए अधिकारीहरूले झण्डै आठजना मरेका थाहा पाइएको बताएका छन् तर झण्डै तीन हजार मानिस अझै पनि एउटा मानवरहित रूसी रकेट काजाकिस्तानबाट प्रक्षेपण गरिएको केही बेरमै दुर्घटनाग्रस्त भएको छ सो रकेटमा दिशा निर्धारण गर्न सक्ने तीनवटा रूसी भू थिए प्रक्षेपण गरिएको केही बेरमै सो रकेट आफ्नो मार्ग परिवर्तन गरी जमीनतर्फ खास्न थालेको थियो सो रकेट आकाशमै टुक्रिएर आगोको रूपमा विस्फोट भएको थियो रूसी अन्तरिक्ष संस्था रस का प्रवक्ता एलेक्स क्रजनेत्सोभले सो घटनाबारे सो भनिसो रकेटका इन्जिनहरू आपतकालीन स्थितिमा बन्द भई यसो दुर्घटना भएको थियो दुर्घटनाग्रस्त प्रक्षेपण गर्न ठाउँबाट झण्डै साढे दुई किलोमिटर टाढ़ा छ तर त्यहाँ कुनै मानवीय क्षति हुन पाएन रूसी अन्तरिक्ष संस्थाका एक प्रवक्ताको भनाई सो दुर्घटनाको कारण थाहा पाइएको छैन र साउदी अरबले आवश्यक कागजात नभएका विदेशी कामदारहरूलाई त्यहाँको बसाई कानून सम्मत बनाउन थप चार महीना दिएको छ गृह मन्त्रालयले जारी गरेको एक विज्ञप्ती अनुसार आप्रवासी कामदारहरूले अब नोभम्बर तीन तारीकसम्मको समयसीमा पाउनेछन् उनीहरूले त्यस समयसम्म पनि सो काम गरेनन् भने तिनलाई देश निकाला गर्न सकिनेछ पछिल्लो निर्णय लाखौं कामदारहरूका लागि ठूलो राहतका रूपमा तेल धनी तेलधनिस देशले अनियन्त्रित विदेशी कामदारमाथिको निर्भरता घटाउन ना, र आफ्ना नागरिकहरूमा बढ़ेको बेरोजगारी कम गर्न त्यस्तो नीति लिएको बताइएको छ मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले मंगिर चार गतिको सभा चुनाव बहिष्कार गर्ने र विफल गराउने निर्णय गरेको छ त्यसका लागि नेकपा माओवादीकै शब्दमा पार्टी शक्ति जनशक्ति र मोर्चा परिचालन गरिनेछन् सो दलको केन्द्रीय समितिको बैठक उक्त निर्णय गर्दै आज पोखरामा सकिएको छ संविधानसभाको निर्वाचन घोषणापछि पहिलो पटक भएको पार्टीको केन्द्रीय समितिको बैठकले चुनावमा भाग नलिने औपचारिक निर्णय गरेपछि सरकार र चुनाव समर्थित दलहरूलाई अप्ठ्यारो पर्ने देखिएको छ चुनावमा भाग लिनुपर्छ र भाग लिनु हुँदैन भन्ने दुई पक्ष बीच मत मतान्तर नभई सबैले एक मतले चुनाव बहिष्कार गर्नुपर्ने धारणा राखेको पार्टीका प्रवक्ता पम्पा भूषालको भनाइ थियो यथास्थितिमा यो चुनावमा भाग लिनुपर्छ भने एउटा पनि मत व्यक्त भएको छैन औपचारिक अनौपचारिक कुनै पनि ढंगबाट बरू यो चुनावलाई चाहिँ असफल पार्नुपर्छ भन्नेमा थप सुझाव थप तरिका थप तर्कहरू आपनों नाम बता नचाने केन्द्रीय सदस्यले एक सय सत्रह जना बोल एकजना चुनाव को उपयोग पर्ने पक्ष में राय व्यक्त नगर प्रवक्ता भूषाल वार्ता का न्यूनतम मगर को संपूर्ण शक्ति चुनाव को सक्रिय बहिष्कार लगने जुन ढंगी जाने अलोकतान्त्रिक तरिका जुन ढङ्गले अपनाइएको छ हामीले कुनै पनि शर्त राखेर जान्नौ तर हाम्रो युवा संगठन छ महिला संगठन छ मजदुर संगठन छ किसान संगठन छ विद्यार्थी संगठन छ विभिन्न दलित जनजाति आदिवासी लगायतका सबै संगठन पार्टी संगठन सबै शक्ति हामीले अब चुनाव बहिष्कारको अभियानमा लैजान्छौं सक्रिय सक्रिय बहिष्कारको अभियानमा सबै शक्ति जोग्छौं हामीले वार्ता र सम्वादको ढोका पनि पार्टीले खोलिराखेको प्रवक्ता भूषालले यसै प्रसंगमा जोडिन् होइन हामीले वार्ता त अहिले पनि हामीले वार्ताको ढोका खुलाए राख्छौं हामी बहिष्कारमा जान्छौं आन्दोलनमा जान्छौं तर फेरि एउटा अग्रगामी निकासको निम्ति चाहिँ वार्तामा बस्ने कुरालाई चाहिँ हामीले अस्वीकार गर्दैनौँ दोस्रो सभाको चुनाव जसरी पनि सफल बनाउन ठूला दल लागेका र चुनाव असफल बनाउने रणनीतिमा लागेको नेकपा माओवादी बीचको टकरावका कारण शान्तिपूर्ण निर्वाचनमा बाधा व्यवधान आउने हो कि भन्ने अफगानिस्तानमा सुरक्षाकर्मीको रूपमा नेपालीहरू समेत तैनाथ भएको आत्मघाती हमलामा कम्तीमा सातजनाको मृत्यु सा। भएको छ त्यहाँका अधिकारीहरूले मारिनेमा चारजना नेपाली पनि रहेको जनाएका छन् नेपालीहरू सम्बद्ध कम्पनीले चाहिँ त्यसबारे प्रश्न खुलाएको छैन तर अनौपचारिक सूत्रलाई उद्ृत गर्दै नेपालीहरू घाइते मात्र भएको खबर आएका छन् साथी फणिन्द्र दाहालले त्यहाँस्थित पत्रकार सुबेल भण्डारीलाई सम्पर्क गरी त्यसबारे पछिल्लो जानकारी मागेका थिए यो अलिकति अपुष्ट छ किनभने यहाँको आफगान गृह मन्त्रालय र काबुल पुलिसका प्रमुखले हामीलाई बताएअनुसार चारजना नेपालीहरू मृत्यु भएको भन्ने खबर छ तर जुन घटना भएको त्यो ठाउँको साथीहरूसँग कुरा गर्दाखेरि चारजना नेपालीहरू घाइते मात्र भएको नेपालीहरूको चाहिँ मृत्यु नभएको तर अरू विदेशीहरूको मृत्यु भएको भन्ने खबर आएको छ इस गृह मंत्रालय रबुल पुलिस कार्यालय पुष्टि कर सकते उन्नी जुन कंपनी में काम करते कंपनी ने कई अम उ काम करने सिक्योरिटी कंपनी को नाम डाइनेकोर हो उन्नीसम कुछ भी विज्ञप्ति निन उ मृत्यु नता कई भी पुष्टि करेन यह घटना कसरी रिशिम को अस्पष्टता कमो समय समय भैरख्य बिहान साढे चार बजे चारजना तालिबान आक्रमणकारीहरूले चाहिँ एउटा विदेशीहरू बस्ने होटल जसको नाम चाहिँ पिनेकल नर्थ गेट एको छ त्यहाँ आक्रमण गरेका हुन् एउटा आत्मघाती स्ट्राइक बमहरूले बम हालिएको ट्रक गएर गेटमा विस्फोटन गराएपछि तिनजना अरु चाहिँ भित्र छिर्न खोजेको हो तिनजना छिर्ने क्रममा चाहिँ यो गार्डहरूसँग भिडान्त भएको र गार्डहरूले उनीहरूलाई मारेको उनीहरूले पनि गार्डहरूलाई मारेको भन्ने समाचार आएको हो यस्तो समाचारहरूको पुष्टि तुरुन्तै हुने हो तर यसमा चाहिँ किन समस्या आयो भने नेपालीहरूले नेपाली मरेको छैन भनेको कारणले गर्दाखेरि चाहिँ यो को वातावरण बनेको हो उनीहरू बस्ने यो पिनेकल नर्स गेट चाहिँ धेरै सैन्य अधिकारी र विदेशी सरकारी अधिकारीहरू बस्ने ठाउँ भएको बताइएको नमा पर्ने नेपालीहरूको हुन् भन्ने बारे केही थाहा भएको छ चारजना नेपालीहरू घाइते भएको उनीहरूको शनाखत हुने प्रकार छैन उनीहरूको न्यान र ठेगाना हामी पत्ता लगाउने कोसिस गर्दैछौँ तर त्यो अहिले बाहिर आइसकेको छैन यो समस्या किन पनि भन्दाखेरि उनीहरूको मुभमेन्ट भइराखेको जसको अर्थ एउटा ग्रुप सिद्धिर अर्को नयाँ ग्रुप आएको मुभ भएको आए कारणले गर्दाखेरि चाहिँ यो नयाँ साथीहरूको नाम ठेगाना पत्ता लगाउन अलिकति गाह्रो भएको तर यो चारजना घाइते मध्ये एकजना चाहिँ सामान्य चोटपटक लागेको भएर हस्पिटलबाट फिर्ता आइसक्नु भएको हामीलाई नेपाली साथीहरूले बताए घाइते भएको जानकारी कुन नेपालीले दिए र ती नेपालीले जो घाइते भएका हुन् उनको नाम ठेगाना भन्न सक्ने स्थिति छ अहिलेको अवस्थामा त्यो देखिँदैन किनभने उनीहरू पनि धेरै व्यस्त भएको यो मुभमेन्ट बढी भएको कारणले गर्दाखेरि दुरा र शशी महत दुईजनाले हामीलाई खबर गरेका हुन् उनीहरू दुवैजना डाइनाकोर कम्पनीको लागि काम गर्छन् सुभाष दुरा चाहिँ डाइनाकोर कम्पनीको प्लटुन छ त्यो प्लटुनको कमान्डर भन्ने मैले बुझेको छु चशीजीलाई त्यहाँबाट तुरुन्तै चलान गरेर अरू नै ठाउँमा लगिसकेको मैले बुझेको छु नहुँदाखेरि चशीजी चाहिँ त्यही भित्र नै रहेको मैले बुझेको छु नेपाली कसैको पनि मृत्यु भएको छैन उहाँहरू दुवैजनाको अनुसार र अर्को एकजना विदेशी जसले मलाई नाम खुलाउन चाहनु उहाँले भन्नुभए अनुसार पनि नेपालीहरू कसैको पनि मृत्यु भएको छैन भन्ने खबर छ उनी अफगानिस्तान स्थित पत्रकार सुबेल भण्डारी साथी फणेन्द्र दाहालसँग कुरा गर्दै साउदी अरबमा गैर कानूनी रूपमा बसिरहेका अप्रवासी कामदारहरूलाई माफी लिएर स्वदेश फर्कन दिने म्याद त्यहाँको सरकारले चार महीना थप गरेपछि हजारौं नेपाली कामदारलाई सहज भएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ भोलि सकिन लागेको उक्त म्याद थपिएपछि ती कामदारहरूलाई कानूनी रूपमा काम गर्ने प्रक्रियामा जान सहज हुने बताइएको छ आम माफीको सूचना पश्चात झण्डै पैंतिस हजार नेपालीहरूले स्वदेश फर्कनका लागि दूतावासबाट अस्थायी अनुमति पत्र लिएका थिए गैर कानूनी रूपमा साउदीमा कार्यरत ठूलो संख्याका विदेशी कामदारले आम माफीको लागि भोलि अन्तिम म्याद भनी तोकिएको अवधिमा कानुनी प्रक्रिया पुर्याउन नसक्ने देखिदा साउदी स्थित विभिन्न देशका राजदूतावासहरूबाट म्याद थपको लागि आग्रह भएको थियो यसले नेपाली कामदारहरूलाई राहत दिएको रियादी नेपाली राजदूत उदयराज पाण्डेले बताए लाइनमा दिन दिनभरि बस्दा पनि पालो नआउने फेरि आउनु आउनुपर्ने यस्तो भए त्रास जुन को मनमा रहिरहेको थियो अब त्यसबाट मुक्त हुनुभयो र अब चार महिना म्याद भएकोले गर्दाखेरि सजिलैसँग आफ्नो प्रक्रिया पुर्याएर स्वदेश फर्किने स्वदेश फर्किने यहाँ बस्न चाहनेले पनि आफ्नो लिग लिगल चाहिँ जोइन गर्ने भन्ने कुरा हुन्छ त्यो एउटा राम्रो राहतको स्थिति भयो स्वदेश फर्कनको लागि दूतावासबाट अस्थायी अनुमति पत्र लिएका पैंतिस हजार गैर कानूनी भनिएका नेपाली कामदार मध्ये झण्डै छब्बीस हजारले कानुनी प्रक्रिया पूरा गरिसकेको दूतावासले जनाएको छ कानूनी प्रक्रिया पूरा गरेका मध्ये अधिकांश घर फर्किएको र कार्यस्थल परिवर्तन गरेको बताइएको छ घर फर्किएकाहरूले इच्छाएको समयमा कानूनी रूपमै साउदीमा काम गर्न जान पाउनेछन् समय अभाव र प्रक्रियागत ढिला का कारण आम माफीबाट लाभान्वित हुन नसकेकाहरूलाई यो म्याथ थपले अवसर दिएको राजदूत पाण्डेको भनाइ छ हामीसँग लगभग नौ हजार मान्छे हाम्रो तर कति स्वदेश फर्किए र कति कानूनी रूपले नै अर्को काममा लागे भन्ने वास्तविक आकडा भने आम माफीको प्रक्रिया समाप्त भएपछि मात्रै प्राप्त हुने दूतावासले जनाएको छ मेघराज रसाइली दूधमा रहेको मिसावट हटाउन अझै केही समय लाग्ने अधिकारीहरूले बताएका छन् त्यसैले उपभोक्ताहरूलाई दूध राम्ररी उमालेर मात्र खानले सुझाएका छन् प्याकेटमा पाइने दूध न उमालेरै खान मिल्ने हो तर व्यवसायहरूले दूध नफाटोस् भनेर यसमा हानिकारक केमिकल मिसाउनु र सरसफाईको कमीले दिशामा देखिने एक प्रकारको कोलीफर्म जीमाणु भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही दिन अघि छ वटा दूध उद्योग विभागको कारवाहीपछि व्यवसायले शुद्ध दूध वितरणमा सुधारका कदम चालेको बताए पनि अझै उपभोक्ताहरू ढुक्कसँग दूध नउमालेरै खान नहुने बताउँछन् विभागका सूचना अधिकारी प्रमोद कोइराला अब यो चाहिँ दूध अहिलेको अवस्थामा जुन कोलीफर्म छ त्यो कोलिफर्म चाहिँ दूधको उम्लने तात्रममा नष्ट हुने भएकोले राम्रोसँग उमालेर खानु हामी उपभोक्ताले गर्नुपर्छ दुग्ध विकास संस्थानले मात्र उपत्यकामा दैनिक करिब 6 लाख लिटर दूध वितरण गर्छ विभागले अखाद्य भन्दै केही दिन अघि मात्र दुध व्यवसायलाई कार्यवाई गर्यो तर दूध मिसाट र कोलिफर्मको समस्या विगतका वर्षौंदेखि देखिरहेको भए पनि यसमा व्यवसायले सुधार गर्न अटेर गर्दै आइरहेको विभागको भनाइ छ पटक विभागले त्यस्ता दूध उद्योगलाई बन्दै गरेर कार्यवाही गरेपछि दूध व्यवसायीहरू भनी केही गम्भीर बनेका छन् दुग्ध विकास संस्थानका महाप्रबन्धक धेरै हदसम्म सबै कुरो नियन्त्रण गरिसकेका छौ यसमा समस्या छैन अब भोक्ता वर्गलाई हाम्रो पुरा सम्मान छ हामीले उहाँहरूको हितको उहाँहरूको स्वास्थ्यको पुरा ध्यान दिएका छौँ त्यसैको लागि यसले पुरा दूध संकलनको नेटवर्कमा आचार संहिता लागू गर्दैछौ हामी त्यसरी अमाइन्दा यो प्रब्लमहरू धेरै न्यून हुँदै जान्छ शहर बजारमा पाइने खाद्य पदार्थ मध्ये करिब 25 प्रतिशत खाद्य पदार्थमा विभिन्न अखाद्य पदार्थहरू मिसर रहेको विभागको भनाइ छ व्यवसायहरूले सरकारी मापदण्ड पूरा नगर्नु र सरकारले पनि त्यस्ता व्यवसायलाई कार्यवाही गर्न नसक्दा यस्तो समस्या झनै बढेको उपभोक्तावादीहरू बताउँछन् अवसर श्रोता प्रतिक्रिया फणिन्द्र दहाल र संजय ढकालबाट पार्टीभित्र पदाधिकारी विवाद सर्किएको बेला एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले अचानक पदबाट राजीनामा दिएको तपाईँहरूलाई कस्तो लाग्यो भनेर फेसबुकमा हिजो हामीले सोधेको प्रश्नमा थुप्रै प्रतिक्रिया आएका छन् तीमध्ये खगेन्द्र रिजालले लेखेका छन् एमालेका माधव नेपालले यो परम्पराको शुरूआत गरेका थिए यदि यो राजीनामा साँचेकै र रा फिर्ता नलिने गरी दिएको भने यसलाई सकारात्मक रूपमा लिनुपर्छ यसले सबै पार्टीभित्रका अरू सम्भाव्यहरूको उन्नति तथा राष्ट्र मार्ग प्रशस्त गर्नेछ यसै विषयमा सुबीत गुरागाईले चमत्कारिक कलाकारिता बेलाबेलामा देखिने गर्छ यो प्रकरणमा पनि प्रचण्डकै सल्लाहमा बाबुरामले राजीनामा दिएका होलान् असन्तुष्टहरूलाई पछि हटना बाध्य बनाउने चाल हुन सक्छ यो प्रगति नगर नवल परासीबाट पोखरेलले आफ्नो प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराएका छन् खाद्यस्तुमा मिसावट गरी नागरिकहरूलाई गर रोगी गराउने दुध घिउ पानी तेल लगायतका खाद्य वस्तुका विक्रेताहरू अझ आन्दोलनमा उत्रने अत्यावश्यक वस्तुको आपूर्ति बन्द गर्ने निकायलाई कार्यवाही गर्न नसक्ने निकायले जनताबाट कर लिनु भएन ना कि त नागरिकको सुरक्षा गर्न सकिँदैन भन्नु पर्यो कि त भने त्यस्तो मनमानी गर्नेलाई कार्यवाही गर्ने अधिकार जनतालाई दिइनु पर्यो त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नारायण श्रेष्ठले इमेलमा लेखेका छन् सरकारले आगामी बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने भन्ने समाचारले बजार मूल्य बढ़ने स्पष्ट छ यसैले गर्दा बजारमा खाद्य खाद्य वस्तुको अभाव देखिन थालेको छ त्यसैले सरकारले तलबमा वृद्धि नगरी बजार मूल्य घटाउन रणनीतिक कदम चालोस् जसले गर्दा विद्यार्थी कर्मचारी धनी गरिब सबै वर्गलाई राहत पुगोस् समसामयिक विषयमा तपाई पनि आफ्ना विचार टिका टिप्पणी अनि हाम्रो कार्यक्रम र प्रस्तुति प्रस्तुतिबारे आफ्ना प्रतिक्रियाहरू लेखी पठाउने प्रयास गर्नुहोला हाम्रो हुलाकी ठेगाना हो, हो बीबीसी नेपाली सेवा पोस्टबक्स नम्बर छ सय बहत्तर काठमाडौँ ट्विटर ठेगाना बीबीसी नेपालीमा पनि फलो गर्न सक्नुहुन्छ बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा किसानहरूले व्यावसायिक रूपमा महँगो तेल दिने जैतूनको खेती गर्न थालेपछि किसानहरूमा काम र माम पाउने आशा जागेको छ मध्य र सुदूरपश्चिमका दश जिल्लाका केही वन क्षेत्रमा मात्र पाइने बहुमूल्य तेलवाली जैतून बाजुरा जिल्लाको बाँधु गाविसमा प्रशस्त पाइन्छ पोल्टी क्षेत्रको बाँधो कोटिला कोटीला गाविसका डाँडाहरूमा प्रशस्त पाइने जैतुन उत्पादनको सम्भावना देखेपछि इटलीको तुसिया विश्वविद्यालय र फलफूल विकास निर्देशनालयको संयुक्त प्रयासमा एक अध्ययन गरिएको छ तेलको क्वालिटी क्वालिटीको तेल निकाल्न सफल भएका छन् जैतूनको महत्व नबुझेर गाई घरिको प्रयोग गर्न नपाएको पीड़ा पोख्नेहरू अहिले आफ्नै पाखा पखेरमा जैतूनको खेती सामूहिक रूपमा गरिरहेका छन् ओली दुई हजार लिटरमा बिक्री हुन्छ आय आर्जनको लागि पनि पछि केही टेवा मिल्छ भन्ने उद्देश्यले पोल्टीबाट बाँधोसम्म यो एरिया ओलीपहरू रोपेर हामीले जीवन स्तरमा केही सुधार हुन्छ कि भन्ने आशाले हामी रोपेका छौ जैतूल प्रशोधन गरेर निस्कने तेल खान पनि स्वास्थ्यकर हुने श्रृंगार सामग्रीहरूमा र जड़ी रूपमा समेत प्रयोग गरिन्छ जैतूनलाई सरकारले वनस्पतिबाट तेल बालीका रूपमा विकास गर्न खोजे पनि जैतूनको प्रशोधन मा छैन तर प्रशोधन गर्न सके विश्व बजार यसको राम्रो बजार हुन सक्ने अध्ययनमा संलग्न एकजना जेतन भण्डारीको भनाइ छ बाजुरा मूल्यवान तेल उत्पादनका लागि किसानहरूको उत्साह देखेर विश्व खाद्य कार्यक्रमले एक लाख जैतूनका विरूवा रोप्ने लक्ष्यका साथ गत वर्षदेखि जैतूनको वृक्षारोपण कार्यलाई सघाएको छ कार्यालय ड्रमेश बलायर कोहरू भन्छन् अन्न उब्जनी आर्थिक आयर्जन र विकटताका दृष्टिकोणले साह्रै कमजोर भए पनि जैतून उत्पादनको राम्रो सम्भावना भएको बाजुराको यो सम्भावनालाई सरकारले साँच्चै अवसरमा बदल्न सके बाजुली जनताको गरिबी र पछौटेपनको अन्त्य हुन सक्छ विरोध प्रदर्शनकारीहरूको बढ़दो शक्ति तथा आफ्नै मन्त्रीहरूले राजीनामा दिन थालेपछि इजिप्टका राष्ट्रपति मोहम्मद मौसीमाथि दबाव बढ़ेको छ आइतबारको विशाल प्रदर्शन पश्चात पाँचजना मन्त्रीहरूले राजीनामा दिए राष्ट्रपतिका प्रवक्ता तथा मन्त्रीका प्रवक्ताले पनि पत्याग गरेका छन् सेना प्रमुखले समस्या समाधान गर्नका लागि दिएको अड़चालिस घण्टे समय सीमालाई राष्ट्रपतिले वक्तव्य मार्फत प्रत्सना गरेका छनृ मुख्य विपक्षी नेशनल सेब्रेसन फ्रन्टले सेनाको घोषणालाई आफूहरूले विश्वास गरेको तर सैनिक कुलाई समर्थन नगर्ने जनाएको छ राजनैतिक संकट समाधान गर्न अड़चालिस घण्टे समय सीमा दिनु अघि इजिप्टको सेनाले राष्ट्रपति मोर्शीसँग कुनै सरसल्लाह सर गरेको थिएन मोर्सीले भनेका छन् सेनाको वक्तव्यले जटिल राष्ट्रिय मुद्दामा अन्यल थपिदिनेछ उनले आफ्नो राष्ट्रिय मेलमिलापको योजनामै अडिग रहने बताए सरकार तथा विरोधीहरूले जनताको इच्छा अनुरूप चल्न नसके आफूहरूले हस्तक्षेप गर्ने सेनाले चेतावनी दिएको थियो तर आफ्नो चेतावनीको इशारा कुतर्फ नभएको सेनाको भनाइ छ इजिप्टको राष्ट्रिय समाचार एजेन्सी मेनाले मंगलबार जनाए अनुसार विदेश मन्त्री मोहम्मद कामेल अम्रले राजीनामा दिएका छन् सो राजीनामा स्वीकृत भए वर्तमान संकटका बीच पद त्याग्ने उनी छैठौं मन्त्री हुनेछन् आइतबार कायरोमा विशाल विरोध प्रदर्शन भएका थिए सोमबार प्रदर्शनकारीहरूले सत्तारूढ़ मुस्लिम ब्रदरहुड पार्टीको मुख्यालयमा आक्रमण गरेका थिए राष्ट्रपति मोर्सीमाथि विरोधीहरूले उनले राष्ट्रभन्दा पार्टीको स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन् सन् दुई हजार बाह्रको जुन तीसमा उनी इजिप्टका पहिलो इस्लामी राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए होस्नी मुबारकलाई सत्ताच्युत गर्ने क्रान्ति पश्चात उक्त निर्वाचन भएको थियो यसैबीच हाल अफ्रिका भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रदर्शनकारीहरूको चिन्ता सम्बोधन गर्न मोर्चीलाई आग्रह गरेका छनृ So in... उनीहरूले यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्छ मूल कुरा भनेको समाधानका निम्ति हिंसाको उपयोग नगरिने कुरा निश्चित गरिनुपर्छ इजिप्टको नेता को हुने भनेर छान्ने काम हाम्रो होइन हामी त केवल सबैको कुरा सुनिनुपर्छ र शान्तिपूर्ण रूपले समाधान गरिनुपर्छ भन्ने चाहन्छौं चा। तामारोड भनिएको विरोध प्रदर्शनकारीहरूको आन्दोलनले मंगलबार मंगलबारसम्म पद त्याग गरेर नयाँ निर्वाचनको आह्वान गर्न या नागरिक अवज्ञ आन्दोलनको निम्ति तयार रहन चेतावनी दिएको थियो युरोपियली संसदले फ्रान्सकी अति दक्षिणपन्थी नेत्री मारिन लु पेनले कानूनी उन्मुक्ति पाउने अधिकार हटाइदिएको छ युरोपिल संसदमा उनको विपक्षमा मतदान भएपछि उनी विरूद्ध धार्मिक घृणादोष फैलाएको अभियोगमा फौजदारी मुद्दा चलाउने बाटो खुलेको छ मरिन लुपेनले सन् दुई हजार एघारमा एउटा सार्वजनिक अभिव्यक्ति दिँदै मुसलमानहरू सड़कमा प्रार्थना गरिरहेका दृश्यलाई नाजीहरू फ्रान्समा रहेको बेलाको दृश्यसँग तुलना गरेकी थिइन् त्यसपछि फ्रान्सेली अभियन्ताहरूले उनी विरूद्ध मुद्दा शुरू गरेका थिए फ्रेन्च नेशनल फ्रण्ट पार्टीकी नेत्री लू पेन धार्मिक उत्तेजना र घृणा फैलाएको आरोप लागेको छ यूरोपेली संसदको एक समितिले उनको उन्मुक्तिको अधिकार कटौती गरिदिएपछि पछिल्लो निर्णय आएको हो लु चाहिँ फ्रान्सको राजनैतिक शक्तिले आफूलाई चुप लगाउन खोजेको प्रतिक्रिया दिइन् फ्रान्सेली संचार माध्यममा प्रसारित वक्तव्यमा लुपेनको अभिव्यक्ति सार्वजनिक भएको थियो जुन अत्यन्त विवादास्पद हुन पुग्यो लुपेनले गत वर्षको फ्रान्सेली राष्ट्रपति पदको चुनावको पहिलो चरणमा सत्र प्रतिशत भन्दा बढ़ी मत हासिल गरेकी थिइन् उग्र दक्षिण विरोध झर्किएपछि प्यारिसको सड़कमा प्रार्थनामा प्रतिबन्ध लगाएको थियो त्यही वर्ष फ्रान्स पुर्खा वा अनुहार छोप्ने वस्त्र प्रयोग गर्न नपाइने युरोपकै पहिलो देशमा नपुग्यो फ्रान्समा जनसंख्याको दश प्रतिशत मुसलमानहरू रहेको अनुमान छ अधिकांश उत्तर अफ्रिकी फ्रान्सेली पूर्व उपनिवेश देशबाट आएका हुन् साठी लाखको सेरो सार्वजनिक हुने खानेका छोराछोरीलाई महँगा स्कूल कलेजको कमी छैन तर गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने स्कूल कलेज सजिलै उपलब्ध छैनन् तस्ते समस्या भोगी रहता झापा अनारमणी का, अनार का स्थानीयवाससेवी चंदा उठाए गांवमें कलेज खोले ते क्षेत्र का थ्रप्रे गरीब तथा जेहेन्दार विद्यार्थी लाभान्वित बिर्तावट निवासी अडसठी वर्षीय हर्कलाल गिरीले अनारमणि पब्लिक क्याम्पसको भवन निर्माण समितिको अध्यक्ष भइसकेपछि सबभन्दा पहिला आफ्नो आमालाई सुनाएछन् त्यसपछि शारीरिक रूपमा अशक्त एकानब्बे वर्षीय उनकी आमाले प्रेरणा दिएपछि उनलाई भवन बनाउन शक्ति मिलेको गिरी बताउँछन् अनारमणि क्याम्पसको भवनको अध्यक्ष बनाएका छन् यो बनाउनु पर्ने भयो भनेर भने आमाले हातमा लगाएका बाला र घिचरामा राखेको सिक्री देखाएर के भन्नुभयो भने धनीमानी का छोरा छोरी कैंपस तर अनामणि आसपास का कमजोर आर्थिक स्थिति भाई मानस का निजी कैंपस में पढ़ना न सरमणि लगभग दुई दर्जन मानस कैंपस भवन निर्माण कार्य जुटे अनारमणि पब्लिक कैंपस प्रमुख मोहन शिवाकोटी एवं वर्ग योजना पायौं जो यो सार्वजनिक क्षेत्रमा केही काम गरौं र विशेष त शिक्षाको क्षेत्रमा पनि केही गरौं भन्ने हिसाबले उहाँहरूले हामीलाई साथ दिनुभयो साठी लाखको सेरो एउटा सार्वजनिक भवन दाताहरूको सहयोगमा हामीले भर्खर उद्घाटन गर्यौं एकजना चन्दादाता भूपेन्द्र सिंह राजवंशी पनि गरीबका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नका लागि क्याम्पस के, बनाउन सहयोग गर्न पछि परेनन् उनले 2,31,000 लाख एकतिस हजार रुपियाँ क्याम्पस भवन बनाउन सहयोग गरे करिब एक विघार्वजनिक जग्गामा क्याम्पस बनाउन अनामणि गाविसले स्वीकृति दिएपछि जिल्लाका दुर्गम स्थानबाट पढ्न आउने विद्यार्थीका लागि क्याम्पस भवन बनाउने वातावरण सहज बन्यो दाताहरूको सहयोगमा आधुनिक किसिमले निर्माण गरेको भवनमा कक्षा संचालन सहज भएको प्राध्यापकहरू बताउँछन् एकजना प्राध्यापक भरत आर भट्टराई साना नानीहरूले बसेको ठाउँ बस्न रसज थियो र पढाउने ठाउँमा ब्ल्याक बोर्ड युज हुन्थ्यो अहिले व्हाइट बोर्ड युज भएको छ जसले गर्दा शिक्षकको स्वास्थ्य पनि राम्रो हुने अवस्था छ आफैले दुई लाख रूपियाँ चन्दा दिएर थालनी गरेको क्याम्पस भवन निर्माण कार्यमा सहयोग गरेकोमा चन्दादाताहरूसँग अत्यन्तै खुशी छन् निर्माण समितिका अध्यक्ष गिरी यो ठाउँका लागि अत्यन्तै उच्च मनोबल गरेका तिनीहरू एउटा ईश्वरको रूपमा ज्ञानको रूपमा ज्ञान बाँध्न ज्ञानका दाताहरू आफूहरू जस्ताका लागि उच्च शिक्षा लिने ठाउँ बनाइदिए समेत गरीब दुखीहरू छन् तिनीहरूले टाटाडा टाढाबाट आएर बसेर सस्तोमा सुलभ तरिकाले पढ्न पाएका छन् उनीहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ उनीहरूले यति सहयोग गरेर होइन हाम्रो भवन स्थापित गरे होइन दाताहरूलाई धेरै धेरै धन्यवाद यस्तो दाताहरू अझै जन्मिउन् स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस को पढ़ाई अनारमणि पब्लिक क्याम्पसमा दुई हजार चौसठी सालदेखि शुरूआत भएको हो अहिले करिब दुई सय विद्यार्थी उक्त क्याम्पसमा पढ्छन् क्याम्पस भवन निर्माणका लागि काम थालनी गरेपछि ती चन्दादाताहरू आफै आएर गरीबका छोराछोरीले उच्च शिक्षा लिने स्थान बनाइदिएको बताउँछन् एकजना चन्दादाता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोखरेल हामीले काम शुरू मात्रै गरेका थियौं चन्दादाताहरूले स्वयस्फूर्त ढंगले माग्न जाने होइन कि आफै आएर पैसा पुर्याएर क्याम्पस निर्माणको लागि सहयोग गर्नुभएको छ तीनै चन्दादाताहरूको सहयोगमा एक करोड़ रूपियाँको अक्षय कोष स्थापना गरी त्यसबाट विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने कामको शुरूआत भइसकेको अध्यक्ष पोखरेलले जानकारी इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीको प्रशासनका थप सदस्यहरूले राजीनामा दिइरहँदा र हजारौं प्रदर्शनकारीहरू सड़कमा फर्कदै गर्दा उनीमाथिको दबाव बढ़िरहेको छ संयुक्त अरब एमिरेट्समा सरकारलाई बर्खास्त गर्ने योजना बनाएको आरोपमा दर्जनौ मानिसलाई दोषी ठहर गरिएको छ भारतको उत्तरी राज्य झारखण्डमा माओवादीहरूले गरेका आक्रमणमा कम्तीमा पाँच प्रहरी अधिकारी मारिएका छन् भारतकै अर्को प्रसंगमा उत्तरी भारतीय राज्य उत्तराखण्डमा अलपत्र परेका अन्तिम तीर्थयात्रीहरूको उद्धार गरिएको छ एउटा मानवरहित रूसी रकेट काजाकिस्तानबाट प्रक्षेपण गरिएको केही बेरमै दुर्घटनाग्रस्त भएको छ र साउदी अरबले आवश्यक कागजात नभएका विदेशी कामदारहरूलाई त्यहाँको बचाई कानून सम्मत बनाउन थप चार महीना दिएको छ इसका साथ ही बीबीसी को आजक सब कार्यक्रम यही सकिन भोली बेलुकी पाउने नौ बजे हामी फेरी उपस्थित हनेंजन समय काम